राष्ट्रीय आयुर्वेदिक तथा वनस्पति प्रयोगशाला कार्यालय का प्रमुख हेमराज भट्टराई ने जड़ीबूटी खेती को संभावना बारे सीआईएन संगाका चार गते संविधान सभाको निर्वाचन सफल बनाउनको लागि माहौल सिर्जना गर्न लाग्नुपर्ने बेलामा आन्तरिक विवादमा फँसेका छन् एकीकृत माओवादी पार्टीभित्र देखिएको विवादको यो मिलान कसरी हुन सक्छ डाक्टर बाबुराम भट्टराईले पदत्यागको घोषणा गरिसकेपछि एकीकृत माओवादी पार्टीमा विवाद मा छन् चर्किएको छ यो विवादलाई मत्थर पार्न पार्टीले विस्तारित बैठक बोलाएको छ र यो बैठकले साँच्चीकै के पार्टीभित्र देखिएको विवाद बाद बाबूराम भट्टाई को पदत्याग पी को जिन पार्टी चर्क के द्वंद को समाधान कसरी था अथवा बाबूराम भट्टाई के अब पूर्ण पद में फर्किन में युत्तर जिज्ञासा को पैसे हिजो दिनभरी एक माओवादी पार्टी का शीर्ष नेता औपचारिक औौपचारिक रूप में बैठक में इस विषय में विशेष छलफल करे तरस आकेन सुननेतामें हिजो को दिनभरी बैठक माओवादी को व्यतीत र हिजो केन्द्रीय समितिको बैठकले त जुन किसिमको विस्तारित बैठक बोलाउने भनेर आह्वान त गरेको छ तर पनि बाबुराम भट्टाई आफ्नो हरानमा कायमी हुनुहुन्छ अब एकृत माओवादी पार्टीभित्र देखिएको विवादको समाधानका सूत्रहरू के के हुन सक्छन् बाबुराम भट्टाईले किन पत्याग गर्नु र यो पत्याग गर्नुको कारण र आधार के छ हाम्रो बिचमा यतिखेर बाणीवासमा ऋषि धमलाको साथमा एकृत माओवादी पार्टीका नेता देवेन्द्र पौडेल हुनुहुन्छ पौडेलजी हजुर यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु पनि धेरै धेरै धन्यवाद तपाईँको पार्टीभित्र डाक्टर बाबुराम भट्टराईले पद तग गरिसकेपछि सिर्जना भएको विवादको मिलानको सूत्र के हुन सक्छ हामीले लगत्तै यो केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय गरिसकेका छौँ बैठकमा गएर हामीले सबै विषयलाई प्याकेजमा नै निर्णय गर्छौँ र त्यहीँबाट हामीले नयाँ कार्यविभाजन सहित निर्वाचनको योजना बनाएर अगाडि बढ्छौँ नयाँ कार्यविजन कसरी तय गर्नुहुन्छ होइन यो खास पार्टीमा र नेपालको समग्र सबै क्षेत्रमा खाली पद र प्रतिष्ठाप्रति मात्रै बढी अब आसक्ति हुने प्रवृत्ति बढेर गएको छ त्यो प्रवृत्तिलाई अलिकति न्यूनीकरण गर्नुको निम्ति कुनै न कुनै रूपमा काहीँ कहीँबाट सुरुवात हुनुपर्छ भनेर कमरेड डाक्टर बाबुराम भट्टराईले म पार्टीमा त सक्रिय रहन्छु तर उपाध्यक्षको हैसियतमा म रहन्न भनेर एउटा नयाँ संस्कार र संस्कृतिको पार्टीमा प्रस्ताव गर्नुभएको छ त्यो कुरालाई पनि अब षय नभएर अधिकांश केन्द्रीय सदस्यहरूले खास गरी एक त माथि जानको निम्ति गरेको प्रस्ताव र अभिव्यक्तिको रूपमा आएको त्यो पत्र हो त्यसो भएर उहाँको मात्रै विषय नभएर केन्द्रीय समितिकै के विषय हो व्यक्तिगत रूपमा भन्दाखेरि उहाँले त पार्टीलाई सच्याउनुको निम्ति पार्टीलाई मूल्य मान्यतामा निम्ति मूल्य मान्यताभन्दा बाहिर पार्टी नजाओस् भन्नको निम्ति झन् सकारात्मक उद्देश्य लिएर यो कुराको सुरुवात आफैबाट गर्नु तर एकीकृत एक माओवादी पार्टीभित्र छ नि अब पदको लागि पैसाको लागि जे गरेर पनि तयार भए है नेताहरू त्यसै त नभना बनिसकेको हेर्नुहोस् न तपाईँले जनविद्रोह गर्दाखेरि जनयुद्धको कुरा गर्दाखेरि पदको कुरा गर्नुहुन्थ्यो पार्टीको छ नि नीतिमा बहस गर्नुहुन्थ्यो कार्यदिशामा बहस गर्नुहुन्थ्यो अहिले त पदमा बहस गर्दै पार्टीको लाइन के हो भन्ने बारेमा हामी एकदमै एकै ठाउँमा एक पदमा तर फेरि पनि जनयुद्धको क्रममा पैदा भएका नेताका विभिन्न तहका श्रृङ्खलाहरूले यो पछिल्लो चाहिँ सङ्क्रमणकालमा व्यक्त भएको नेपालको राजनीतिमा आफ्नो पनि उपस्थिति जनाउनु भएको मात्रै हो सम्मानजनक रूपमा आफ्नो मत राख्नुभएको छ यदि कसैले सामान्य हैसियत अथवा सामान्य भूमिका निर्वाह गरेको व्यक्तिले पनि चाहियो, पार्टीको केन्द्रीय सदस्यहरूलाई कसै अध्यक्षलाई पनि स्थायी समिति चाहिएको छ त्यसरी त बाबुराम भट्टले राजीनामा दिनुभएको छ पत्या गर्नु भएको छ तपाईँलाई बनाउनुको लागि होइन होइन म बाबुराम भट्टले आफ्नो होइन खास गरी मैले अहिले पनि भनिसकेँ पुनः भन्न चाहन्छु बाबुरामजीले व्यक्तिगत रूपमा त्यो गर्न खोज्नु भएको होइन यहाँलाई म प्रश्न पार्न चाहन्छु महाधिवेशनदेखि नै अध्यक्ष र बाबुराम दुवैजनाले खास गरी नेतृत्व हस्तान्तरण पुस्ता हस्तान्तरको कुरा सैद्धान्तिक उठाइसक्नु भएको छ तो कुरा कह्यदि सुरुआत करने भार हम छलपल थो बाबूरामजी अब धेरे लमो नगर मठी वर्ष भैस खासकरी अब अर्क भूमिका में निष्क्रिय रहने पार्टी छोड़नी अरू uh, पार्टीका कामहरू छोड्ने अर्थमा उहाँले त्यो कुरा गर्नुभएको होइन खास गरी नयाँ पुस्तालाई आफैबाट सुरुवात गरौँ भनेर प्रस्ताव गर्नुभएको त्यो उहाँको मात्रै कुरा नभएर प्रचण्ड बाबुराम दुइटैले नै पहिलेदेखि नै उठाएको कुराको श्रृङ्खला तर बाबुराम भट्टाईले चाहिँ आफ्नो मान्छेलाई उपयुक्त पद दिन नसक्ने स्थिति पैदा भइसकेपछि पद घोषणा गरेर तपाईँहरूलाई महत्वपूर्ण पदमा पुर्याउनको लागि यो अवस्था प्रयोग गर्नु भयो भ्रम मात्रै यो बाहिर गरिएको प्रचार मात्रै हो यो आफ्ना मान्छे आदि इत्यादि भन्ने कुरा अब हिजो थिए तर अहिले फेरि तर बाबुराम भट्टाईको त आफ्नो गुट छ नि त पार्टीभित्र अहिले महाधिवेशनपछि हामी एकै ठाउँमा छौँ सबै केन्द्रीय सदस्यहरूले सर्वष्ट रूपमा आफ्ना कुराहरू उठाएका हुन् कुनै देवेन्द्रजी यो कुरा जनताले पत्याउनै तयार छैनन् क्या तपाईँले जतिसुकै कुरा गरे पनि तपाईँको पार्टीभित्र गुट छैन भनेर उपगुट छैन भने कस्तो विश्वास गर्ने अहिलेको छलफल चाहिँ गुट विशेषका आधारमा भन्दा पनि समग्रतामा सबैलाई आफूलाई राखेको कुरा उठाएको हुँदाखेरि अलिअलि मानसिकता होलाइको नारायण गाई श्रेष्ठको गुटलाई महासचिवबाट रोक्नको लागि बाबुराम भट्टराईले यो अस्त्र अगाडि सार्नु भयो कुल सही कुरा होइन महाराजीलाई रोक्नको लागि बाबुरामजीले पहिलेदेखि नै यसो गर्नु भन्ने कुरा पनि सही होइन राख्नु हुँदैन खास गरी भन्दा सिनियरिटीको हिसाबले पोष्टबहादुरजी सिनियर भएको हुँदाखेरि महाधिवेशनले उहाँ सिनियर कमरेडलाई निर्विवाद रूपमा चाहिँ अब महासचिव बनाएको छ त्यसपछि पनि अरू नयाँ पुस्ताहरूलाई ल्याउने क्रममा महाराजीको कुरा चलेको छ महाराजीलाई रोक्ने भनिएको होइन त्योभन्दा अझ माथिल्लो चाहिँ उपाध्यक्षमा लिएर जाने कि भन्ने कुरा पनि चलेको हो त्यसो भएर रोक्ने भन्दा पनि तर पनि माओवादी कृष्ण बहादुर राईमा आपत छ नि त्रिस्टण पुस्ताका साथीहरू हुनुहुन्छ कतिजना बन्ने भन्ने बारेमा बरु ठुलो बनाउने कि सानो स्थायी समिति कत्रो बनाउने पोलिट ब्युरो कत्रो बनाउने केन्द्रीय समितिको पूर्ण सदस्यहरूको संख्या, महाधिवेशनले एक सय एकाउन्न बनेको छ कत्रो बनाउने भन्ने बारेमा अलिकति साथीहरूको उपस्थिति धेरै भएको हुँदाखेरि एउटै रिङका साथीहरू बढी भएको हुँदाखेरि त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा भएको तर मेरो यो व्यक्ति बनाउने र तेरो यो व्यक्ति भन्ने बनाउ बनाउने भन्ने कुरा त्यति चाहिँ बहसमा अहिले होइन तर माओवादी पार्टीभित्र त्यही देखिएको छ अहिलेको द्वन्द्व कसलाई कहाँ पुर्याउने कुन पदमा राख्ने कसरी सुरक्षित बनाउने भन्ने द्वन्द्व त देखियो नि अहिलेको अवस्थामा यो कुराहरू चाहिँ हुन सक्छ जस्तो यहाँले भन्नुभयो बा, बहादुरको कुरा महाराजीको कुरा उहाँहरू चाहिँ वर्षदेखि सँगै यो पार्टीमा काम गरेर आएको हुँदाखेरि पहिलो पुस्ताका कमरेडहरू पछिको सिनियर कमरेडहरू ग्राहक भयो उहाँहरू पढ्नुहुन्छ नि बाबुराम भट्टाले उहाँलाई कस अध्यक्ष बनाउनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो हिशिराजीको कहीँ कतै एक रौँ पनि कसैले हुँदैन भनेर विवाद गरेको छैन एक सिनियर महिला उहाँ हुनुहुन्छ बाबुरामजीको श्रीमती भएर मात्रै होइन आन्दोलनमा लगातार लागेको हुँदाखेरि र महिलाको प्रतिनिधित्व पदाधिकारीमा गर्दाखेरि एक मात्र सिनियर महिला लान स्वतः हिसिलाजी पर्ने भएको हुँदाखेरि त्यो बहस त्यसै उठेको जस्तो त्यहाँ कहीँ कसैले हिसिलाजी हुन्न देवेन्द्रजी नेपाल कम्युनिस्ट पार्टी माओवादी छ नि ऋषिजी हजुर पार्टी फुटिसकेपछि त्यत्रो नेताहरू बाहिर गए क्या मोहन वैद्यदेखि राम रामबादु थापा बादा नेत्र विक्रम चन्द छ नि सिपी गजेल अझै पनि तपाईँहरू पदको मिलान गर्न सक्नुहुन्न भागभन्दा मिलाउन सक्नुहुन्न अनि तपाईँको पार्टीभित्र पदको लागि जे पनि गर्ने नेताहरू रहेछन् नि त होइन हामीले फेरि पनि नयाँ बहस पनि सुरुवात गरेका छौँ नेपालको परिवर्तनको निम्ति मुक्ति र स्वतन्त्रताको अभिव्यक्ति गर्नको निम्ति त्यसको नेतृत्व गर्नको निम्ति फेरि एकपटक छरिएका वामपन्थीहरू देशभक्तहरू गणतन्त्रवादीहरू एक ठाउँमा आउनुपर्छ त्यो प्रस्ताव पनि हाम्रो तर्फबाट गरेका छौँ अब हेर्दै जानु होला देशको समग्र संस्थापन तरवेन्द्र जी तरह अतिसुक ठूल करें मोहन वैद्य किरण रचंड जी को बीच में एकता होना लगे बाबूराम भट्ट फालू त्यसो पनि होइन त्यसरी पनि नबुझौ बाबुरामजी एकताको विरोधी जस्तो एकदमै हार्दिक सम्बन्ध छ यो भ्रमण होस् यहाँ चाहिँ हामी भन्न चाहन्छौँ प्रचण्ड र बाबुरामको बिचमाञ्चमा देखेको छु सबभन्दा मिलेको चरण भनेको अहिलेको हेटौडा महाधिवेशन पछि विचार राजनीतिमा सबभन्दा एक ठाउँमा हुनुहुन्छ र हिजो दुवैजनाले के भन्नुभयो भनेदेखि इतिहासको यो कालखण्डमा दुवैजना पार्टीमा संस्थापन पक्षबाट उपस्थित भएका छौँ यो पहिलोचोटि हो भनेर उहाँहरूले बोल्नु भएको छ त्यसो भए विचार कार्यदिशाको हिसाबले उहाँहरू एकै ठाउँमा हुनुहुन्छ तर पहलमा त हुनुहुन्न नि भागभन्डामा त होइन ऋषिजी भागभन्डा होइन कि अधिकांश केन्द्रीय सदस्यहरू आकाङ्क्षी भएको हुँदाखेरि ती आकाङ्क्षीहरूलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा समस्या परेकै हो बरु यहाँलाई हामी त्यो भन्न चाहन्छौँ सम्झाउनु पर्यो नि तिन पर्यो नि केन्द्रीय सदस्यहरूलाई पधै छोड दिन्छु भनेर भन्ने त्यो बारेमा कुरा चल्दैछ नेता भागेर हुन्छ र भने नेताले तपाईँको अहिलेको स्थितिमा एजेन्डामा फेस गर्नु पर्यो नि बाबुराम भट्टाई पार्टीबाट भागेर सबै समस्या समाधान हुन्छ एक खास गरी तपाईँको व्यक्तिगत प्रश्न होइन यो पार्टीको समग्र प्रश्न हो सरास्यतापूर्वक जसरी पार्टीमा नयाँ संस्कार र संस्कृति स्थापित गर्नुको निम्ति यो सुरुवात तपाईँबाट भएको छ यसलाई सम्मान गर्दै अलिक तत्काललाई समस्याको सुल्झाउँ त्यसपछि एउटा प्रक्रियामा गएर एउटा टिमले नै ने नेतृत्व हस्तान्तरण गर्ने गरी सोच्नु होला भनेर हामीले अपिल गरेका छौँ तपाईँ त बाबुराम भट्टाईको निकट व्यक्ति हो बाबुराम भट्टाई पूर्ण पदमा फर्केर आउनुहुन्छ त उपाध्यक्ष रहनुहुन्छ त होना वहां यही श्रृंखला में यही अवस्था में तो कुरा क्या करूक हमी बिस्तार बैठक में छलफल कर बाबूरामजी को मात्र होना कि पुरानों पुस्ता कामरेडर टीमबद्ध रूप में अब यह कई प्रक्रिया को सुरुआत करने करी यैंडिंग करने वरिष्ठ नेता को रूप में पार्टी में रहने बाबूराम भट्टा नया पार्टी तो खोलना पार्टी में नार्टी में काम नगर पार्टी में राजीनाम दें एक शब्द भू अर्क पार्टी खोलने को हो कि होइन बाबुरामजी गर्दै गर्नुभयो भने के गर्ने राजनीतिमा असम्भव छैन तपाईँले पहिला वैद्यले पनि भन्नुहुन्थ्यो प्रक्रिया अगाडि बढाउनु भएको त होइनको लागि भएको होइनको लागि त यो अस्त्र प्रयोग भएको होइन संविधान सभाको निर्वाचन रोक्नको लागि दिनको लागि बाबुरा भट्ट अगाडि बढ्नु भयो यो पनि होइन यो पनि गलत कुरा हो चुनावकै निम्ति भनेर सबभन्दा बढी जसरी पनि चुनाव हुनुपर्छ भनेर सबैतिर भूमिका निर्वाह गर्न उहाँ सक्रिय भएको हुँदाखेरि माओवादी पार्टीका नेता देवेन्द्र पौडेल आदरणीय श्रोताहरू अब लागौँ मधेसी मोर्चातिर मधेसमा चुनावको चल पहल सुरु भएको संविधान सभाको निर्वाचन नक्सिल चार गते गराउने भनेर सरकारले भनेको छ हिजो मन्त्री परिषदको अध्यक्ष खिलराज रेग्मीले एउटा नयाँ अस्त्र प्रयोग गर्नु भएको छ र भन्नु भएको छ संविधान सभा अवसान दुर्भाग्य अब संविधान सभाबाटै संविधान बनाउनु पर्थ्यो त्यो बनाउन सकिएन फेरि पनि संविधान सभाको निर्वाचन हुनुपर्छ भनेर उहाँले उद्घोष गर्नु भएको छ तर मधेसी नेताहरू र मधेसका पार्टीहरू चुनावमा कसरी जान्छन् त कसरी रणनीति बनाउँदैछन् त हाम्रो बिचमा यतिखेर हुन्छ मधेसी मोर्चाका शीर्ष नेता हृदय त्रिपाठी त्रिपाठी स्वागत गर्न चाहन्छु मधेसलाई चुनाव लागेको हो देश चुनाव लगीसक जनता चुनाव का आतुर मताधिकार प्रयोग इच्छुक क्योंकि यह संविधान सभा को चुनाव हो संविधान सभा को विफलता विफल भो समय संविधान लेख सकेन कारण विकल्पी के तत्वर तो ने जुन करिए कि संविधान सभा बाहेक आयोग संविधान बनाने अथवा संसद चुनाव कराने षड्य जनता ने बुझे आपा संविधान निर्माण करना आतुर रविधान सभा को चुनाव को संविधान सभा को निर्वाचन माहौल बना सकूक हृदय तनता आतुर तर नेता तैयार छन हृदय चुनाव के लिए नेता तैयार भेन तब तैयार होवाचन कोबार जो जनता में राजनीति करने शक्ति तैयार अरू अभिष्ट भएका शक्तिहरूले संविधान सभा नचाहने विशेष गरी एक थरी जसले गणतन्त्र लगायतका विषयहरू संस्थागत हुन्छ सङ्घीयता संस्थागत हुन्छ त्यस्ता तत्त्वहरूले तो संविधान सभा सुरुमा पनि चाहेका थिएनन् संविधान सभा तिनीहरूको लागि एउटा दुःखद अभ्यास हो भनेर सोचेका थिए त्यस्ता तयार छैनन् र तपाईँहरू तयार हुनुहुन्न संविधान सभाको निर्वाचनको लागि मधेसी दलहरू भनेर भन्छन् मान्छेहरू तपाईँहरू टुक्रा टुक्रा हुनुभएको मान्छे कुन चाहिँ मान्छेले भन्छ अब हामी चाहिँ तयार भएर संविधान सभाको निर्वाचन किनभने सबैभन्दा बढी आवश्यकता नै आदिवासी जनजाति मधेसी दलित महिला मुस्लिम हारू समुदायलाई छ किनभने संविधान सभाबाट बन्ने संविधानले एउटा राज्यको रूपान्तरण गर्नेछ जुन अहिले उधारो सिद्धान्त छ यसलाई नगदमा परिणत त्यस कारणले सबै अहिले संविधान सभाको निर्वाचन जसलाई चाहिएको त्यो तयार छन् जसलाई चाहिएको छैन ती भा तर तपाईँहरू छन् चुनावको कुरा गर्नुहुन्छ बाहिरको कुरा गर्दाखेरि भित्री रूपमा तपाईँहरू चुनाव चाहनुहुन्न किन थाहा छ हामीले चुनाव नचाहने कारण के छ केही छ त्यस्तो केही टुक्छ छ नि मधेसमा छ नि तपाईँहरू टुक्रा टुक्रा हुनुहुन्छ क्या होइन टुक्रा टुक्रा भएर बसिराख्ने अनि चुनावमै नभइकन झन् टुक्रा टुक्रे अवस्था भएर हिँडिराख्ने भनेर त के फाइदा भयो तर पनि मधेसी दलका नेताहरू बिचमा एकता हुन सकेको छैन नि हृदयजी होइन एकताको प्रयत्न भइरहेको छ जनता मधेसी दलहरू मधेसी एउटा कुरा के छ भने मधेसी राजनीतिक दलहरू जुन विभाजित भए संविधान सभामा आएपछि तिनीहरू अहिलेसम्म आए जनतामा भएका छैनन् अब जनतामा जानै नै बाँकी छ नम्बर एक नम्बर दुई जनताको भनाइ के छ भने मधेसी जनता तिनीहरू एक भएर आओ हामी सहयोग गर्न तयार छ यदि एक भएर तपाईँहरू जानु भएन भने के गर्ने सिद्धान्तको हिसाबले विभाजन भएको होइन वैयक्तिक कोही अध्यक्ष बन्नलाई कोही मन्त्री बन्नलाई विभाजन गरेका हुन् पदको लागि पैसाको लागि तपाईँहरू विभाजित हुनुभयो हामी त विभाजितै भनेको हामी त किन विभाजित हुने र हामीबाट कोही विभाजित भयो होला हामी त विभाजित तपाईँको पार्टी पनि त विभाजित भयो नि फुट्यो नि पार्टीको अब केही साथीहरू जानुभयो अब अध्यक्ष बन्न मन लाग्यो होला अथवा चाहिँ मन्त्री बन्न मन लाग्यो होला त्यो अलग मैले भनिहालेँ कुनै सिद्धान्तिक विभाजन भएको सिद्धान्तले सिद्धान्त मतभिन्नताले विभाजन भएको होइन तपाईँहरूको बिचमा एकता हुन सक्दै मधेस आन्दोलनबाट विभिन्न प्रवृत्तिहरू आए मधेसी नेतृत्व त्यो गर्नको लागि भनेर विभिन्न प्रवृत्तिहरू आउँदा आफआफ्ना आप रोगहरू लिएर पनि आए र त्यसैको संक्रमण भएको हो अरू केही आजको दिनमा छ नि उस भए मोर्चा चुनावमा जाँदाखेरि कतिवटा पार्टीको रूपमा परिणत हुन्छ होइन मोर्चा बन्दी भएर नै चुनाउमा जान्छ यसमा चाहिँ ढुक्क भयो हुन्छ ऋषिजी धेरै खुसी भइरह होलान् अन् अन्य मधेस विरोधी शक्तिहरू कि मधेसीहरू टुक्रा टुक्रा भएर जान्छन् अनि त्यसपछि हाम्रो फेरि बाजा बजाइहाल्छौँ हामी भनेर कति आनन्दित होलान् तर त्यो आनन्द चाहिँ दुःखमा फेरि परिणत के छ भने मधेसीहरू समग्रमा नभए पनि मूल मूल पार्टीहरू मोर्चाबन्दी गरेर जान्छन् र मधेसी जनताले साथ दिन्छन् किनभने अरुलाई साथ दिने कुनै वातावरण छैन जो संहिता विरोधी छन् जसैले मधेसलाई टुक्रा टुक्रा पारेर संहिता कमजोर संहिता दिन चाहन्छ विजय कुमार गच्छताले रिपोर्टर्स क्लबको कार्यक्रममा भन्नुभएको छ स्पष्ट रूपमा अहिलेको अवस्थामा मधेसीहरू छ नि फोरम लोकतान्त्रिकको नेतृत्वमा चुनावमा जान्छन् भनेर भन्नुभएको छ उहाँको होला अब वा, त्यो उहाँ भन्नुभयो मैले टिप्पणी गर्न मिल्दैन म कसैको विषयमा टिप्पणी गर्न चाहँदै चाहदिनँ र मैले त्यसैले टिप्पणी गर्नै छोडिदिएको छु करिब चार पाँच महिनादेखि <laughs> किन टिप्पणी गर्न मैले टिप्पणी गर्न छोडिदिएको छु किनभने मृहत्तर मधेसको हितमा म मधेसको त्यो सिपाही हुँ जो कि अनवरत लागे गुनाले, त्यसले त्यसको आवश्यकता त्यसको मर्म त्यसको भावना मैले बुझेको हुनाले म यो झट्का पट्काको राजनीति मधेसमा गर्नु मधेसमा कुन कुन पार्टीको बिचमा समीकरण गठबन्धन बन्दैछ हृदय मूल मुल पार्टीको बिचमा कसरी बन्दैछ समीकरण गठबन्धन गठबन्धन चुनावी गठबन्धन होला कुनै कुनै एकीकरण पनि होला र बाँकीमा चुनावी गठबन्धन होला एकीकरण कुन कुन पार्टीको बिचमा हुँदैछ अब अहिले सबै बडा अन्तिम निष्कर्षमा आएपछि हामी एकदम पत्रकार सम्मेलन गरेर ससम्मान सा सार्वजनिक गर्छ कहिले गर्नु पत्रकार सम्मेलन बताइदिनुहोस् न होइन अब मङ्गल बख्री भएको बेलामा शनि उल्टो गतिमा गएको बेलामा हुन्छ भनेर मैले भन्न सक्ने अवस्था होइन राजनीति भन्ने एउटा प्रक्रिया हो प्रक्रियामा छौँ त्यो प्रक्रिया पूर्ण भएपछि हामी गरिहाल्छौँ प्रक्रिया कहाँ पुग्यो र कसरी वार्ता भइरहेछ कतिको कतिपयको बिचमा अन्तिम अन्तिम चरणमा पुग्न थालेछ था। कुन कुन पार्टीको बिचमा अन्तिम चरणमा पुगेको छ हृदय अब अहिले म किन भन्न सक्दिनँ किन न भन्ने बताउनु छ त पारदर्शी नेता हो नि भन्दा पनि भाँड्ने तत्त्वहरू यति बढी लागेर एकदम लागेर बसिरहेछन् सतुवा किसान भन्छ हाम्रो मधेसमा त्यो लिएर हिँडिरहेछन् कि कहिले मधेसीहरूलाई अझ फुटाउन पाए जन्ममाइने हुन्थ्यो भनेर त्यस कारणले त्यो अहिले भन्दा पनि हामी यो त्यो प्रक्रियामा लागेका छौँ र एकदम सम्मानपूर्वक सार्वजनिक गर्छौँ भनेपछि तपाईँहरूको बिचमा करिब सहमति भइसकेका छ सबै पार्टी एक भएर चुनावमा जाने विषयमा भइसकेको अवस्था होइन त धेरै अधिकांशको एउटा दबाब जनताको छ तर धेरै राजनीतिक दलहरूको कार्यकर्ताहरूको दबाव छ जसले वास्तवमा जनतामा फेस गरिरहेका छन् चोकमा चौराहामा विपक्षीहरूसँग जसले वाद विवाद फेस गर्न पर्छ तिनीहरूलाई छ नेताजीहरू त आफ्नो आफ्नो हिसाबले घुम्नुहुन्छ नेताजीहरूलाई आफैले हामी बाटो बनाउँछौँ भनेर लाग्नु भएको जस्तो देखिन्छ तर त्यो होइन त्यो दबावले गर्दाखेरि एउटा आवश्यकता पनि हो र मधेसी जनताको जुन एउटा दबाव छ त्यसले गर्दा बाध्यता था पनि थ्याङ्क यू सो मच हृदेश एउटा अवसर दिनुभयो तर मङ्सिर चार गते चुनावमा चाहिँ तपाईँहरू जानुहोस् है चुनाव गराउनुहोस् चुनावको विकल्प छैन हामी एकदमै जान्छौँ संविधान सभा हामीलाई चाहियो एउटा कुरा फेरि प्रष्ट भनिहालौँ हाम्रो र एकीकृत नेकपा माओवादीको प्रयत्न नभएको भए दोस्रो चुनाव नेता हृदय त्रिपाठी आदरणीय श्रोताहरूले भित्र पनि अहिले पदाधिकारीहरू बढाउनको लागि गृह कार्य शुरू भएको छ नेपाल कम्युनिस्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठक पनि जारी छ अब यो अवस्थामा दिक बधाई ज्ञापन गर्दै पूर्वी चितवनको जेठो शैक्षिक संस्था यस नेपाल उच्च माध्यमिक विद्यालयमा विज्ञान व्यवस्थापन शिक्षा तथा मानविकी संयमा भर्ना खुलेको सहर जानकारी गराइन्छ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 मतदाता नावली में नाम दर्ता जिल्ला निर्वाचन कार्यालय चितवन को सूचना अर्क संविधान सभा सदस्य को, को निर्वाचन का मतदाता होना दुई हजार सत्तरी असार मत अठारह वर्ष उमेर पूरा पर्ने रहा निर्वाचन में मतदाता का मिटि भि आप नाम फोटो सहित को मतदाता नावली में दर्ता पर्ने करी मिति तो मूलुक चुनाव तर का नेता जिस संविधान सभाबाट नयाँ संविधान बन्ने एजेन्डा लिएर तर पनि दलका नेताहरू आन्तरिक झगडामा व्यस्त हुन थालेका छन् हाम्रो बीचमा यतिखेर हुन्छ कि संविधान सभाको निर्वाचन मसिचारमा हुन सक्छ त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी केसीजी यहाँलाई कार्यक्रम के स्वागत गर्न चाहन्छु तपाईँको पार्टीलाई चुनाव लागेन पार गर के गर्दै हुन्छ चुनावमा के एजेन्डा लिएर जाँदै हुन्छ यस पार्टी बैठक बस्दैछ अब सरसल्लाह हुँदैछ घोषणा पत्र निकाल्नुपर्छ अब तयारी त गर्नुपर्छ नि तर तपाईँको पार्टी चुनाव चाहँदैन भनेर भन्छन् मान्छेहरू अब बनको तरी के बाँच्छ के बाँच्दैन अब त्यो त चुनाव नचाहने भए त हामीले लुटेर नचाहने कुरा गर्छौँ र हामीले खुले घोषणा गर्छौँ तर पनि तपाईँ संहिता विरोधी हो त संहिता विरोधीले कहाँ चुनाव चाहन्छ र त्यो त फटा कुरा हो कसरी तपाईँ नेतृत्वले पनि जनताले तपाईँलाई साथ दिँदैन हेर्नु होला परिणाम त तपाईँलाई छ नि आजको दिनमा हेर्दाखेरि त जिरो हुन सक्छ नि होइन र जेरो हुन पनि सक्छ नेपाली जनताले चाहिँ सङ्घीयता खारेज गर्न पनि सक्छन् सा, जुन सङ्घीयताले आज देश यस्तो तपाईँको चाहिँ घर नघाटा पारियो त्यस कारणले नेपाली जनताले अब स्पष्टता साथ देखिरहेका छन् चाहिँ सङ्घीयताले मुलुक कहाँ पुऱ्यायो भन्ने कुरा जनताले हेरिरहेका छन् चुनाव मात्रै आओस् भनेर बसेका छन् जनता संविधान सभाको निर्वाचन चाहिँ हुन्छ चार गर्दा तपाईँलाई विश्वास छ हुनुपर्छ तर अब विभिन्न चाहिने अब यो राजनीतिक दलहरूको अयोग्यताकै कारणले कतिले जातीय राज्य बनाउने कतिले क्षेत्रीय राज्य गराउने अब कतिले आफ्नो अनुकूलमा चाहिँ नि चुनाव अब चाहिँ मत स्वर्न सकिनँ जनतालाई झुक्याउनु नसकिने स्थिति भयो भने त्यसको विरोध गर्ने कुरा फेर्ने धेरै सम्भावनाहरू छ खतराहरू छ त्यही पनि तपाईँको चाहिँ चुनाव हुनुपर्छ भन्ने राज्य जनमोर्चाको महत्त्व हो तर पनि छ नि पार्टीहरू बिचमा लडाइँ छ नि झगडा छ नि पदको लागि तपाईँलाई थाहा छ निपत्ति कमाउनको लागि भनेर जब राजनीतिलाई व्यापार गरेको त्यो त राजनीतिक पार्टीहरू पतन हो नि त्यो त जनताले देखिरहेका छन् नि कसले व्यापार गरे चित्रबहादुर भएको छ नि तपाईँ बता प्रायः ठुला दलमा तपाईँले देख्नुहुन्छ मधेसी दलमा देख्नुहुन्छ राजनीति गर्ने भनेको सम्पत्ति कमाउने घर जोड्ने ब्याङ्क ब्यालेन्स मिलाउने त्यसको लागि पार्टीको महत्त्वपूर्ण पद पक्राउनु पर्ने त्यो पदमा जान नपाए तपाईँको चाहिँ नि धुन्धान गुठबन्दी गर्ने झगडा गर्ने एमालेको गा, गाई ए माओवादीको गाई जात्रा देखिहाल्नुभयो तपाईँले काङ्ग्रेसभित्रको देखिरहनु भएको छ एमालेभित्रको देखिरहनु भएको छ के भन्न पर्छ र मैले तर पनि नेपाली कङ्ग्रेस पार्टीभित्र त अहिलेको स्थितिमा छ नि पदको लडाईँ त छैन नि झगडा त छैन नि होइन तुलनात्मक रूपमा कम होला त्यो काङ्ग्रेसले काङ्ग्रेस त्यत्रो लामो चारमा चुनाव गराउनलाई के गर्नु पर्ला मन्त्री परिषदको अध्यक्षले हिजो भन्नुभएको छ पूर्व सांसदहरूको कलममा गएर संविधान सभा अवसान दुर्भाग्यवश भयो भनेर भन्नुभएको छ नि हो नै अब उहाँले नि गइका आँसु चुहाउनु भयो त्यो बेग्लै कुरा हो तर संविधान सभाको चुनाव हुनुपर्छ संविधान सभाको चुनाव भएन भने मुलुक झन् भ्या भयो तपाईँ चाहिँ नि एउटा दिशातिर जान्छ त्यस कारणले संविधान सभाको चुनाव गरेर लोकतान्त्रिक संविधान बनाएर मुलुकलाई चाहिँ नि अब सही ट्र्याकमा चाहिँ हाल्नुपर्छ सही ट्र्याकमा कसरी जब तपाईँ चाहिँ संविधान सभाको चुनाव हुन्छ संविधान बन्छ गणतन्त्र संस्थागत गरिन्छ विधिको शासन चलाउनको लागि त म चाहिँ संसद चल्छ संसदले तपाईँको चाहिँ सरकारलाई तपाईँ चाहिँ नियन्त्रण गर्छ निर्दलीय तपाईँको चाहिँ व्यवस्थाको अन्ति हुन्छ राजनीतिक पार्टीहरूबाट सरकार बन्छ त्यो एउटा ट्र्याकमा जाने हो भने त मुलुकलाई अहिलेको सही भाग जब हो भने त तपाईँको चाहिँ संविधान सभाको चुनावको विकल्प त छँदै छैन तर माओवादीले चुनावमा भाग नलिने भनेर भनेको छ पोखरामा केन्द्रीय समितिको बैठक जारी छ होइन उस भाग नलिँदाखेरि र राष्ट्रलाई पनि फाइदा हुन्न थ्याङ्क यू सो so मच चित्रबहादुर केसीजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद उहाँ हुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आदानी श्रोताहरू दलहरूको बिचमा अहिले पदै लडाईँ पनि छ रापमा पनि फेरि यो समीकरण एमाले अब कसरी पदाधिकारीहरूको नियुक्ति गर्दैछ अथवा सङ्ख्या बढाउने गृह कार्यमा एमाले अगाडि बढेको छ महाधिवेशन सबै पार्टीलाई लागेको छ एमालेलाई पनि अब चुनावपछि महाधिवेशन लाग्नेछ दलका नेताहरू अहिले चुनावको तयारीमा माहौल बनाउन जुटेका छन् नेपाली कङ्ग्रेसको सभापति सुशील कोइरालाले अमेरिकामा हुनुहुन्छ उपचार गराइरहनु भएको छ तर हिजो राष्ट्रपतिले फेरि पनि भन्नुभएको छ खिलराज रेग्मीलाई बोलाएर अब चुनावको माहौल बनाउनुहोस् भनेर पहल साँच्ची अब चुनावको लागि आजको बाँडी बसबाट प्राविधिक मित्र नन्दु धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमला पनि बिदा हुन चाहन्छु हस्त नमस्कार अहान को सात बचो अहान